काँधमा बन्दुक बोकेर शिक्षक आउँछ काँधमा बन्दुक बोकेर शिक्षक आउँछ बारुद राखेर झोलामा बालक आउँछ पारङ्गत बन्दैछ पाठशाला युद्ध कलामा पारङ्गत बन्दैछ पाठशाला युद्ध कलामा नानी र तरबार साथै अभिभावक आउँछ बारुद राखेर झोलामा बालक आउँछ हिजो देश आयो चौरमा झण्डा गाड्यो हिजो देश आयो चौरमा झण्डा गाड्यो कालो पोतेर निधारमा समर्थक आउँछ बारुद राखेर झोलामा बालक आउँछ छाडेर कापी कलम रगत र युद्ध पढिन्छ छाडेर कापी कलम रगत र युद्ध पढिन्छ अनि हाम्रो राज्यमा छुट्टै रौनक आउँछ बारूद राखेर झोलामा बालक आउँछ नानीहरूको सपना गुडाएर लैजान्छन् नानीहरूको सपना गुडाएर लैजान्छन् जब मेरो छाती भएर सड़क आउँछ काँधमा बन्दुक बोकेर शिक्षक आउँछ बारूद राखेर झोलामा बालक आउँछ पालपा बन्दी पोखराकी कोपिला कुवरको योगजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको राची प्रसुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौ शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म सबको कहानी उस्तै उस्तै नहुने रहेछ दुई श्रृङ्खलाको बुलबुल लिएर आइपुगेको छु तपाईँले गएको साताको बुलबुल छुटाउनु भएको छ भने उज्यालो अनलाइन डट कममा गएर कार्यक्रमहरू लेखिएको स्तम्भभित्र प्रवेश गर्नुहोस् र बुलबुल कार्यक्रमभित्र जानुहोस् र गएको साताको श्रृङ्खलालाई खोजी गर्नुहोस् र सुनेपछि मात्रै आजको श्रृङ्खला प्रष्ट हुन्छ किनभने मैले दिएको शीर्षक यो गएको साता यसको पहिलो श्रृङ्खला प्रस्तुत गरेको थियौं भने आज सबको कहानी उस्तै उस्तै नहुने रहेछ दुई श्रृङ्खला लिएर आईपुगे प्राध्यापक डाक्टर कृष्ण हरि बराल मसंग हूँ वहां एक सौ पचासवटा भाग बड़ी गीत गजल लेखी सत्र निकल लोकप्रिय गीत गजल हमी को सुनी भी सकता छज हमी चलचित्र गजल को प्रयोग बारे में क्राका जिसमदे सबको कहानी उस्त उस्त ना गजल हो जिसम महेश खड़का को संगीत शोभा पांडे को स्वर डाक्टर कृष्ण हरि बराल का शब्द हु प्रेमलीला चलचित्र प्रयोग चलचित कोई शब्द लापट लुलबूल को श्रृंखला को नामकरण कर हामी गएको साता कुरा गर्दा गर्दै समय बितेको पनि पत्तो पाएनौँ म त अलपत्रै पर्छु तिमी नभएको बेला बजाउन खोजेको थियौ समय अभावले त्यो बजाउन सकेको थिएन बराल सर स्वागत छ तपाईँलाई धन्यवाद आज समय मिल्यो भने त्यो बजाउँछु तपाईँका गजलहरू नै धेरै छन् चलचित्रमा प्रयोग भएका गजल मात्रै बजाउँदाखेरि पनि चार पाँचवटा श्रृङ्खला बुलबुल चल्ने जस्तो बुझेँ मैले हामीलाई <laughs> बजाउनलाई यस्तो छ भनेपछि लेख्नलाई तपाईँलाई त यो भार भारती दिमागमा आकुवाई गर्नुपर्छ सा। गएको साथै हामीले तपाईँलाई फुर्ने विषयका प्रसङ्गहरू पनि गऱ्यौँ कुनै कुनै चाहिँ एउटा स्थायी लेखेर एक वर्षसम्म पनि अन्तरा लेख्न नसकेको कुरा पनि ल्यायौँ चलचित्रमा गजललाई प्रयोग गर्ने विषयका कुराकानीहरू गर्यौँ जसमा अब अलिकति नेपालमा गजलको खनी का हमें धेरे गजल को प्रसारण का बुलबुल कार्यक्रमक चर्चा हमें करोभ बाहेक गजल को प्रसारण और प्रसारण होने सीचुएसन अवस्था डॉक्टर साहब ने कसरी हेल्द सबा पैले तो गजल को लेखन में एकदम ठूल गति अमी वर्षभर का किताब ने जश प्रकाशित हुन्छन् त्यो हेऱ्यौँ भने सबभन्दा धेरै गजलकै निस्किन्छ होला होइन यसमा कुनै शङ्का छ जस्तो लाग्दैन र हामीले साहित्यकार कुन विधामा चाहिँ बढी छन् भनेर खोज्यौँ भने पनि विश्वभरिका नेपालीहरूको गजलको चाहिँ सङ्ख्या अत्यधिकै हुन्छ यसमा पनि शङ्का छैन यो प्रसारणको सन्दर्भ चाहिँ मलाई कस्तो लाग्छ भने रेडियोहरूको ठुलो हात छ जस्तो लाग्छ यो छयालिस साल पछाडि जुन एकदमै धेरै एफएमहरू खुले त्यो बेलामा हाम्रो यो एउटा रेडियो थियो नि त बुलबुल कार्यक्रम हामी चलाउँथ्यौँ एचबिसी एचबिसी एच उतापट्टि थियो हजुर जोरपाटी होइन हजुर ज्वरपाटीमा थियो तिनचुलीमा अनि यसको एउटा मलाई कथा छ मलाई एउटा रमाइलो लाग्छ एकजना अनुबहिनी आउनुभएको थियो अहिले त एकदम सञ्चारकर्मी भएर हिँडिरहनु भएको छ होइन त्यो पनि उहाँ लालबन्दीमा के अरे सर्लाहीमा त्यो सुनेर एसएलसी दिने बेलामा नब्बे सयवटा गजल लिएर मलाई देखाउन आइपुग्नु भएको थियो कसरी लेखायो भन्छ रेडियोबाट सुनेर होइन अनि त्यस्तै अब अरू पनि एफएमहरूले यसको प्रचार चाहिँ धेरै नै गरेको हुनाले मान्छेले के भयो भने आम नेपालीहरू कस्तो पहिले चाहिँ कविता लेखेर चाहिँ साहित्यिक यात्रा सुरु गर्थे अब चाहिँ गजल लेखेर साहित्यिक यात्रा सुरु गर्ने अवस्था सिर्जना भयो होइन त्यसले गर्दा अब यसलाई कम्ती आँक्नु त कसैले आँक्छ भने त्यो मूर्ख्याइ हुन्छ जस्तो मलाई लाग्छ अब अहिले त देशमा देशका विभिन्न ठाउँहरूमा गजलसँग सम्बन्धित संस्थाहरू छन् विदेशतिर गजलतिर सम्बन्धित गजलसँग सम्बन्धित संस्थाहरू छन् देश विदेशमा जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यो गजलको चहल पहल नभएको ठाउँ छैन जहाँसुकै जुनसुकै ठाउँमा गए पनि एउटा गजल प्रेमी मान्छे कोही गयो भनेदेखि ठ्याक्क त्यहाँ भेला भइहाल्छ त्यस्तो अवस्था छ है म पोहोर डेढ वर्ष अगाडि जस्तो लाग्छ नेफ्टा फिल्म अवार्डमा जाँदाखेरि यह बुलबुल को समिति नहीं बने रेस तैं छक पे मोब प्रसारण रहे कत्रो लोकप्रियता भेजे मैं तरह भी ली तब भू आज योग कुरो मैं छक पर्या थी यो किम अवस्थ विश्व में अब रेडियो तीर अब अदमें गजल को रेकर्डिंग अहिले सुरु भइरहेका छ र त्यो बज्ने क्रम चाहिँ जारी छ र आधुनिक गीतले जुन वर्चस्व जमाइराखेको थियो नि त्यो ठाउँमा अवार्डहरूको दृष्टिकोणले हेऱ्यो भने पनि गजलले वर्त प्राप्त गरेको अवस्था छ त्यसले गर्दाखेरि अब आम यो नेपाली साहित्यको सन्दर्भमा हेर्दाखेरि हामीले यसलाई निरपेक्ष भएर हेर्नुपर्दा गजलमा हिजो एकदम बनमाराको झाडी भनेर फ्याँकिएको गजल यस्तो महत्त्वपूर्ण र प्रिय भएर आयो कि जहाँ जहाँ नेपालीले पाइला टेकेका त्यहाँ त्यहाँ पुग्यो होइन अनि जिस सुको भेज हमें भूल ना आयाती विधा तो हो निरपेक्ष भर भाद हमी कविता कथला अथवा अर गीत छोड़े रा, गजल ने बड़ी पक्षपाती भर लगे रतई हम्रा मौलिक मौलिक तो भू हम विधा हमें जो चलाने करा ती विधा चाहे छोड़े गई खतरा अवस्था तो सबा ठो क्रो के आयातीत भो यहीं उम्रिया तो लोकगीतर चाहिँ हाम्रा एकदम प्राचीन होइन सामाजिक सम्पत्तिहरू हुन् त्यसको बारेमा भन्नु छैन अब उपन्यास पनि पश्चिमतिरैबाट आयो कथा पनि त्यतैतिरबाट आयो भन्ने शब्द राखेको भन्ने होइन कथा त्यतैबाट आयो अब हाइकुहरू लेखिरहेका छन् जापानतिरबाट आयो गजलहरू लेखिरहेका छ अरब इरानतिरबाट आयो होइन हामी नै यहाँका मान्छेहरू कोही आर्यन भन्छन् होइन कतातिरबाट आए कोही मङ्गोलियन भन्छन् कतातिरबाट आए यस्तो अवस्थामा यो यताबाट आयो त्यताबाट आयो उताबाट आयो भन्ने कुरा होइन कि जीवनलाई कति प्रतिनिधित्व गर्यो त्यसले प्रस्तुत हुँदाखेरि भन्ने कुरा मेजर हुन्छ र त्यो त उहाँबाट आएको त एउटा भनौँ न फर्मेट आयो तर त्यसमा त भावना नेपाली छ संस्कृति नेपाली छ होइन अनि सिस्टम नेपाली छ व्यङ्ग्य नेपालको सिस्टममा छ होइन नेपालीले अनुभूत गरेको प्रेमको अभिव्यक्ति छ त्यसले गर्दाखेरि त्यसलाई यताबाट आयो त्यताबाट आयो आयातित भयो भनेर जो हेप्छन् नि ती बिल्कुलै नबुझेका होइन साहित्य पनि नबुझेका हाम्रो भनौँ न हाम्रो मानव इतिहास पनि नबुझेका मान्छेहरू हुन् जस्तो मलाई लाग्छ होइन मैले पहिले पनि एकचोटि यो एउटा सभ्य ठुलो भारी सभामा यो भनेको थिएँ मैले र त्यो भन्दाखेरि अप्ठ्यारो परेको थियो धेरैलाई जसले चाहिँ यो बाहिरबाट आएको भन्नुभएको थियो कहाँबाट आउनुभएको तब कोखा क्या आए पैंता है तब आप क्या आँ को होने अँ आँदर कसरी भंस मिले नंबर एक कुरा अब अरु विधा में लेखिरा तर कुरो की हो, गजल में कूचि गय यो यो प्रश्नको उत्तर चाहिँ खोज्नु हाम्रो यहाँको लक्ष्य जस्तो लाग्यो मलाई हैन। मेन कुरो के हो भन्नुहुन्छ भने गजलमा चार पाँच थरी कुराको आनन्द एकै ठाउँ मिश्रित भएको छ एकै ठाउँ मिसिएको छ तरकारी पकाउँदा नुन मिसिया हुन्छ बेसार मिसिया हुन्छ त्यो तरकारीको जुन वस्तु छ त्यो चिज मिसिया हुन्छ अलिकति तेल घिउ मिसिया हुन्छ होइन अलिकति खुर्सानी मिसिया हुन्छ होइन धेरै थोक मिसिएर त्यो चुटुक्का जस्तो हुन्छ होइन अब त्यस्तै यो गजलमा के छ भने पांचवटा शेर गजल में पांचवटा मुक्तक हो तैं मुक्त किय आनंद चट्ट एकदम छोटो हजार पांचवटा तो हो कमजोर ल हमी व्याख्या तो शेर पांचवटा मुक्तक्र मुक्त आनंद मुक्तक दनंदो गजल एक हो अब मथिदि तलसम एवट छंद में हो कम्तीमा पनि अक्षर बराबर भएकोमा लेख्नुपर्छ भन्ने मान्यता हो माथिदेखि तलसम्म त्यो छ छन्दमा हुने भएको हुनाले र अझ बाहिर हामी गयौँ इन्डियातिर भने त तरन्नुम शैलीमा त्यो पढिन्छ त्यहाँ साङ्गीतिक आनन्द छ रेकर्डिङ नगर्दा नै साङ्गीतिक आनन्द छ त्यो पढ्न सक्छ त्यो शब्द सङ्गीत छ होइन त्यसले गर्दा त्यसले अर्को आनन्द दिन्छ दुई एकातिर मुक्तको झट्काको आनन्द एा लयक आनंद अर्पिश तलसम तो गजल जाना जब ती दर्शकर बसेका बस मथि को मतला पड़ने बित्त उनलाई के थाहा हुन्छ भने केही क्वेसन आउट भए जस्तो हुन्छ त्यो आउट भने काफिया अब कुन किसिमले चल्छ रदिफ त यो आउँछ भन्ने कुरो थाहा भइसक्छ अब जब गजलकार दोस्रो सेरमा प्रवेश गर्छ र पहिलो पङ्क्ति पढ्न थाल्छ नि त्यहाँ बसेको पाठकले के कुरो दर्शकले के कुरो अनुमान गर्छ भने अब यो भन्छ होला है यहाँ यो आयो काफिया यसमा यो काफिया आउँछ ढ्वाक्क त्यो मिल्दाखेरि उसलाई एउटा बेग्लै मजा आनन्दको अनुभूति हुन्छ अनि त्यो काफियाले के गर्छ भन्नुहुन्छ भने त्यो सङ्गीतको काम गर्छ त्यो रदीले पनि सङ्गीतको काम गर्छ होइन त्यसले अर्को आनन्द दिन्छ होइन अर्को आनन्द दिन्छ तल्लो सेर जुन हामी तखल्लुस भन्छौँ यो यतिकै राख्या भनेर मान्छेलाई त्यो भ्रम छ मैले गजल सिद्धान्त र परम्परा पनि लेखेको छु त्यो अत्यन्त निजात्मक हुन्छ भने चाहिँ क्या चा, पहिले पहिले त कस्तो थियो भनेदेखि माथि सबै कुरो भनिसकेपछि तल चाहिँ अनुनय विनय होइन आफ्नो रिक्वेस्ट कविले गर्ने क्या अब कोही शासक छ भने शासक सामु या जनता अन्तिममा चाहिँ त्यो दिएर आफ्नो निजी के गर्नु म त गरिब छु भने जस्तो नि त्यस्तो किसिमले ठक्क आफ्नो नाउँ राखेर भनिदिने त्यसले अर्को झट्का अत्यधिक भावपूर्ण क्या त्यो त्यो हुन्छ त्यसको आनन्द अर्को किसिमको छ एकातिर लयको आनन्द एकातिर अनुप्रासको आनन्द एकातिर यसपछि यो आउला भन्ने अनुमान ठ्याक्कै अनि अर्को सबभन्दा ठुलो कुरो मास्लो पङ्क्तिले एउटा क्युरिसिटी जगाएर अब एउटा पङ्क्ति त्यो अब गाउँदा पनि तिन चारचोटि दोहोऱ्याउँछ होइन पढ्दाखेरि पनि तिन चारचोटि दोहोऱ्याउँछ त्यो मास्लो शेरको पहिलो पङ्क्ति अनि त्यो आप भन्दा भन्दै अब अब के भन्छ अब के भन्ला अब के भन्ला भन्दै जुन उसमा हुन्छ नि ठक्क त्यसको चाहिँ त्यो उत्तर चाहिँ वाह यो कि मुखले क्या मंद इसको तारीफ करें अनकन्सि डेने वाह भी ठोक क्या सबको कहानी उस्त उस्त न होने रहे दुई आज को बुलबुल -बुल को दोसों श्रृंखला है हमी ग श्रृंखला सुने आज डाक्टर कृष्णारी बरालसंग हमी चलचि में गजल को प्रयोग बारेका करते अक्ल जो लगे मैं एटा गजल बजाने रर करे तब का लोकप्रिय धेरै मध्यको एउटा चाहिँ असाध्यै धेरै लोकप्रिय मलाई लाग्छ यसले चाहिँ गजल चलचित्रमा प्रयोग गर्नुपर्छ भन्ने कुराको अलिक बड़ी लहर चलायो कि जस्तो पनि अब त्यो तपाईँको अनुभव तपाईँलाई कस्तो अनुभव छ गैर सुरेशको संगीत र अनि प्रेम परिवारको स्वर रहेको गजल छ नि यसको यसको रचना गर्व पनि भनौँ अलिकति अनि चलचित्रमा कसरी जोडियो पनि भन्नुहोस् नाइ नभन्नु ल दुई चलचित्रको यस्तो भयो मैले विकास आचार्य सरसँग निकै काम गरेँ पहिले नाइ नभन्नु लमा मैले चारवटा गीत लेखेँ पुरै गीत लेखेँ त्यो जुनको ज्योति ल्याएर दिन्छु या म मर्ने बेला तिमी चाहिँ आउनु एकदमै लोकप्रिय भयो अनि त्यसको त्यो मैले अघि भने नि बिजनेस पर्पज भनेको थिएँ नि गीतले पनि धेरै धान्यो जस्तो लाग्छ त्यसपछि मैले उहाँसँग रिदममा काम गरेँ त्यो रिदममा पनि एउटा गीत मेरो पागल म बन्न सक्छु सक्दिनँ तिमीलाई छोड्न भन्ने गीतले निकै नाम कमायो त्यसपछि त्यो रिदमको प्रचार प्रसारको काम थियो त्यो प्रचार प्रसार कामको लागि उहाँले के भन्नुभयो भने आउनुहोस् न हाम्रो प्रकाश सुवेदीजीसँग कुराकानी गर्नुहुन्छ चित्र के थियो कार्यक्रम एउटा होइन अनि आउनुहोस् गफ पनि गरौँ भन्नुभयो गएँ उहाँ प्रकाशी बिजी हुनुहुँदो रहेछ भित्र बाहिर अनि एकछिन गफहरू अब चाहिँ म बच्चाकोमा आधारित चलचित्र बनाउँछु सर त्यो मेरो बच्चा चाहिँ मर्छ दामी लेख्नु पऱ्यो गि यसपालि नाइन नभन्नु ना ल पनि लेख्ने अनि अरू दुईवटा गीत पनि तपाईँले नै लेख्ने अब तपाईँ नै राम्रो लेख्नु भएको छ किन कतै जाने भन्नुभयो अनि मैले भने नाइ नभन्नु ना ल चाहिँ ती लेखियो त्यत्रो धुमचुट्यो फेरि किन लेख्नु अर्कै राखौँ न अर्कै लेखौँ भने होइन त्यो त गर्ने भन्नुभयो त्यो चाहिँ म नगर्ने अर्को दुईवटा मैले लेखिदिन्छु मैले यसरी भनेँ अनि एउटा त्यो बच्चा मर्छ भनेपछि ल मसँग अलरेडी एउटा गजल छ भनेर मैले सुनाएँ तर तपाईँको म्युजिक कम्पोजर को हो मेरो यो म्युजिक भइसकेको गजल छ भने मैले अनि वसन्त सापकोटा नै लिने होला भन्नुभयो तर यो गजल चाहिँ गैरेजीले धुनाल्नु भएको छ भनेपछि सुनाउनुहोस् त भन्नुभयो मैले दुई लाइन मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने सहर हुँदैन यति दुई लाइन सुनाथे भयो यही राख्ने अरू सुन्दै सुन् भयो यो पास भन्नुभयो अनि अर्को गीत मैले लेखिरहेको थिइनँ त्यतिखेरसम्म अनि धुन सुनौँ न भन्नुभयो अनि घरमै उहाँ जवायसाबलाई बोलाउनुहोस् त भन्नुभयो सर पनि आउनुभयो दुई लाइन उहाँले हार्मोनियममा सुनाएपछि महाराजका एरेन्जमा दिनुहोस् महाराज थापाजीलाई त्यसलाई दिनुहोस् भयो पास तर कुरो के भयो मलाई भन्नुहुन्छ भने त्यो मैले मर्ने कसैलाई एउटा पत्रिकामा छापिसकेको थियो तर अन्तराहरू त्यो थिएन अहिले पनि म सम्झिन्छु है मरिरहेछु म त घातले नै मार्ने केवल यहाँ जहर हुँदैन भन्ने एउटा सेर्थीमा थियो त्यो त्यो अब हटाउनु पऱ्यो मैले किनभने बच्चा मर्दैछ मैले त अब अघि मैले भने सिचुएसनमा त मिलाउनु पऱ्यो अनि हुँदैन मान्छे मात्रै नजाति दैव पनि रहेछ पक्षपाती कोपिला नै पनि त झर्छ कहिले सधैँ सजिलो सफर हुँदैन अब कोपीलाई त एउटा बिम्बको रूपमा मैले लिएँ फुल फक्रेर ओइलेर झर्नुपर्ने हो नि त प्रकृतिको नियम त कोपीलाई भाँचिएर बुट टुटेर या मर्ने अवस्था जुन हो त्यो बच्चा मर्नुसँग मैले ताधारिमा देखाएँ अनि अर्को अर्कोमा पनि मैले त्यस्तै दिएँ जीवन किन यहाँ चल्दैन यस्तै बत्ती दियोमा बल्दैन उस्तै कस्तो खटन हो यो नियतिको कुन निप्छ कहिले ठहर मलाई चाहिँ त्यो लेख्दाखेरि तपाईँले अब त्यो कसरी लेख्नुभयो भन्नुभयो भने मलाई लक्ष्मी पूजाका लक्ष्मी पूजामा हामी त्यो बत्ती बाल्छौँ नि त्यो माताको पालामा तेल हालेर त्यो बिम्ब मैले दिमाग एकदमै त्यसले ऊ गर्यो क्या अनि त्यो त्यो एलामा हेरेँ यसो हेर्दाखेरि लक्ष्मी पूजामा कुनै चाहिँ अब एकदमै खरानी जस्तो छ निप्छ बलिरहेको छ कुनै चाहिँ बत्ती पनि छ तेल पनि भरिछ निप्छ भइसक्यो अनि मैले कस्तो खटन हो यो नियतिको कुन निप्छ कहिले एउटा बच्चा मरिरहेको बारी बारी रहा रहा अब नब्बे सय वर्षको मान्छे हिँडिरहेको छ एक वर्षको मान्छे पनि बाँचिरहेका छ होइन यो के हो भन्ने एउटा क्वेसन कि त्यो गरेपछि अनि ल यो ठिक छ भनौँ त्यो गरिदिएँ अब बसन्तजीको लागि पनि अर्को गीत त जबरजस्त गरिदिउँ मैले यी आँखामा तिमी छौ होइन बरु सासले दिन्छ धोका तिमीले दिन, दिन थाहा छ त्यो गरे किन सबैतिर त्यो त्यो सासले धोका दिँदै थियो बच्चालाई मैले फोर स्याडरिङको कुरो गरेँ नि सासले दिन्छ धोका तिमीले अब बच्चा स्वयं त्यो गाइरहेका छ मर्नेको छैन ऊ आफै मर्दैछ चलचित्रको गीतमा बढी फोर स्याडरिङ हुँदो कि क्या हो चलचित्रमा त्यो चाहिन्छ यो अरू गीत लेख्ने अरूलाई अरू फ्रीमा त कुनै कुरै भएन त्यो त फोर्स च्याडोरिङ त त्यो आख्यानभित्र पसेर आउँदाखेरि आउने कुरा भयो हाम्रो कुराकानी केही बेरमा गर्छ एउटा गजल यो तपाईँको कस्तो राम्रोसँग सन्दर्भ जोडेपछि झन् मुड पुरै त्यो सुनौ सुनौ भएर गयो गहिरो सुरेशको सङ्गीत प्रेम परिवारको स्वर चलचित्र नाइ नभन्नु ल दुईबाट मर्ने कसैलाई रहर हुँदैन तर नमरेको रहर हुँदैन <laughs> चरा बुलबुलो सीधा कूरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल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 सबको कहानी उस्तै उस्तै नहुने रहेछ एउटालाई पीर पर्दा अर्को नरुने रहेछ हजार पाप बोकी पवित्र बन्द छन् कोही हजार पाप बोकी पवित्र बन्द छन् कोही आफ्नो त सानो गल्ती केहीले नधुने रहेछ सबको कहानी उस्तै उस्तै नहुने रहेछ एउटालाई पीर पर्दा अर्को नरुने रहेछ आज को बुलबुल बुल को शीर्षक सबको कहानी उस्त उस्त नहुने रहे दुई हमी ग इसको पैलू श्रृंखला सुन्यौं रज दोसों श्रृंखला में छाध्यापक डाक्टर कृष्णरी बराल हूं वहां का गजलर सुंदौं रजल को प्रयोगबारे क्राकका छा अर्ने कसला रहर हो सुनऊ मैं पटक पटक यह श्रृंखला को नाम को सापटी लिखे शब्द सबको कहानी उस्त उस्त नजल चाहरा सुनाएक तपा गई सा अलग हमारे को अंत्यर पूरा थुप्रै गजल सुनाउँछु प्रतीक्षा गर्नुहोला भन्दै म बराल सरलाई जोड्न चाहन्छु फेरि हाम्रो कुराकानीमा हामीले कति धेरै कुरा गरिसक्यौँ यो पपुलारिटीका कुरा गऱ्यौँ अनि यो फर्स एकदम यो पछाडिको दृश्यलाई बताउनुपर्छ चलचित्रका गीतले भन्ने कुरो त म पहिलोपटक सुन्दैछु आज गीतकारहरूको लागि जसले पहिलोपटक सुन्नुभएको छ उहाँहरूलाई त एउटा टिप्स नै पनि भयो होला जस्तो लाग्छ मलाई यो अनि अघि भन्नु हामीले त्यो टेम्पो शब्द मात्रै एकचोटि मैले छर्स छु है होइन बाजाहरूलाई पनि त जान्नु पऱ्यो नि बाजाहरू होइन अब तपाईँ त सारे गमा आफू सिकेको मान्छे हो पहिला सिक्नु भएको थियो पहिले त सिकेका थिइनँ होइन अहिले चाहिँ यसो बेला बेलामा गीतकार चलाउँछु यसो सारे अब चलाउनु थालेको छु यसो चलाउने मलाई बाजाहरू सबै जान्नुहुन्छ होइन जान्ने भनेको कुन ठाउँमा कुन बाजा कसरी प्रयोग गर्नुपर्छ भन्ने थाहा छ बजाउनु त जान्दिनँ होइन तर कुरो के हो भने मैले पहिले भनौँ न स्कुलमा देखि र कलेज जनकपुरमा पढ्दाखेरिदेखि धेरै चलचित्रहरू हिन्दी चलचित्रहरू हेरियो होइन त्यो हेर्दाखेरि के एउटा आइडिया दियो भने नि गजलको पनि त्यहीबाट कहाँ कस्तो ठाउँमा राख्दो रहेछ पछि पढेर जान्ने त आफ्नो ठाउँमा छँदैछ होइन अनि त्यो त्यसको गायकी सङ्गीत कुनमा कसरी हाल्दा रहेछन् सिङ्गिङको स्टाइल के के हुँदो रहेछ र तिनीहरूले एरेन्ज गीतमा कसरी गरेका रहेछन् भन्ने चाहिँ मेरो दिमागमा एउटा छाप त्यो बेलादेखिको छ अनि त्यसले गर्दा अहिले पनि मलाई के लाग्छ भने अब यो गर्दै गर्दै गएपछि एरेन्जमा बसिसकेपछि यो ठाउँमा चाहिँ यो बाजा यसरी हालिदिनुहोस् न चाहिँ मैले भन्न सक्छु होइन त पहिला पहिला के भुल भयो प्रिया भनौँ न त्यो गजल चाहिँ नि त्यो गीत त्यो गीत, गीत चाहिँ लन्च हुने बेलामा त ते, त्यस्तो एरेन्जिङको दिमाग भइसकेको थियो कि थिएन तपाईँको यति धेरै थिएन थिएन म तर एरेन्ज यस्तो हुनुपर्छ सुनेर रा अलि राम्रो भएन अलि अलि यस्तो भयो त्यही भन्थेँ त्यतिखेर अब म अलिक नयाँ नयाँ जस्तो पनि होइन अब सङ्गीतकारसँग भन्दा अलिक ऊ अहिले त भन्दाखेरि कतिपय एउटा त्यो अन्तर्वार्ता थियो क्या मेरो मिसेस र म दुवैजना बसेको होइन त्यसमा चाहिँ हम संगीतकार जी ने अलग कंपोज करी एरेंज कर रेकर्डिंग करंपोजर संगीतकार अलग बैक जस्त पारद कर सब भोन मैं उत्तर दिया कारण है अब कहीं हो अब गाँद मे लिरी मुस्कुराए गाइदे थो पंक्ति में या यहाँनिर चाहिँ अलि रोएर आँसु खसाएको त्यो भिजाएर त्यो आँसुले भिजाएर क्या सक्दो त्यसरी गाइदिए हुन्थ्यो भन्ने लाग्छ नि फिल, गर फिल, फिल गर, गर, गर फिल गर, गर। प्लेब्याक सिङ्गिङमा त अझ कस्तो हुन्छ भन्नुहुन्छ भने ऊ आफै आर्टिस्ट हुनुपर्छ सिङ्गर त्यो त्यतिकै म गाई गाइदिन्छु गाउनको लागि गाएँ त भनेर हुँदैन नि त होइन अब हामीले हिन्दी गीतहरू सुन्यौँ भने कस्तो छ अब कुनै ड्रिङ्क गरेका छ हाम्रो कतिपय गीतहरू सुन्यो भने ड्रिङ्क गरेसरी गएकै हुँदैन कि सिधै तर एकदमै मातेकै छोरा हुनु पऱ्यो अब एकदम स्याहार छ भने रोएकै के भुक भुक पनि आउनुपर्ने अवस्था हुन्छ तर पनि एकदम दर्द आउनु पऱ्यो नि रोमान्टिकमा एकदम उचल पुछल होइन आउनु पऱ्यो होइन त्यो नभएपछि चाहिँ अब अलिक नमजा लाग्छ र अनि म यो चाहिँ गर्नु भन्छु कि सरले अब विश्वविद्यालयमा पढाउन छोड्नुभयो कि बेला बेलामा गेस्ट जानुहुन्छ छोडेको होइन म रिटायर भएँ होइन कहिले काहीँ ठाउँमा कतिपय ठाउँमा गएर लिन्छु क्लास एउटा भिजिटिङ जस्तो होइन भनेपछि पहिला जस्तो नियमित त अब जानु अब लेख्ने मात्रै हो भनेपछि त्यति बेला त्यो एकदम दिनानुदिन विश्वविद्यालय जाने पढाउने गर्दाखेरि पनि लेख्न भ्याइरहनु भएको थियो अब अहिले खालि हुँदा नि भ्याइरहने मात्रै नभएर डबल सङ्ख्यामा गीतहरू आउँछन् कि विश्वविद्यालयमा पनि टेन बस्नु पर्ने एक घन्टा पढाउने हो त्यो पनि डेली थिएन है तिन चारवटा पिरियड पर्थ्यो हप्तामा गयो हाजिर गऱ्यो पढायो अनि आफ्नो काममा हिँड्यो थियो अहिले त्यति त्यो घरबाट डाँडामा चढ्नु पर्दैन त्यति मात्रै कुरो हो तर उही भेटघाट उही लेखन उही किताब होइन उही गीत उही गजन जिन्दगी यत्तिकै क्या कहिलेकाहीँ मान्छेहरू सोध्नुहुन्छ कसरी बित्छ जिन्दगी भनेर क्या के? केही छैन जस्तो पहिले त्यो अहिलेसम्म सधैँ उही एउटै किसिमको रुटिन सदाबारै किसिमले चलिरहेका छ यसैमा सन्तुष्ट हुनुहुन्छ है रमाइलो छ होइन सन्तुष्टि चाहिँ कस्तो रहेछ भने महत्वाकाङ्क्षा धेर राख्यौँ भने हामी असन्तुष्ट हुने रहेछौँ मैले जहाँ पनि भन्छु कि मेरो जिन्दगी त्यो बफरिंग हुन्छ नि गीत बजाउँदाखेरि रातो सर्छ नि बस त्यस्तै गरी चलिराख्या जस्तो लाग्छ यो करदरमा पुग्नै पर्छ भन्ने पनि होइन कि होइन सगरमाथा चढ्नै पर्छ भनौँ भने चढ्न सकिएन भने पिर हुन्छ जहाँसम्म जान्छ नि त्यो बफरिङ भएर सरी सरी त्यही नै अन्त्य हो क्या त्यस मेरो यहाँसम्म लक्ष्य भन्ने पनि छैन त्यहाँसम्म भन्ने पनि छैन म आफ्नो काम गर्छु का सर यो गीत सङ्गीतको साहित्यको मान्छेहरूमा चाहिँ हाम्रो हाम्रो नेपाली कल्चर कस्तो छ भने मैले एकदम दुःख पाएँ सङ्घर्ष गरेर आएँ मैले एकदम ठुलो गरेको छु भन्ने खालका सन्दर्भहरू जोडिन्छन् प्रायः सबैसँग हजुर सम्भवतः यो आर्थिक पाटोसँग गएर जोडिन्छ कृष्णहरी सरको चाहिँ यस्तो खालको पाटो कतिको रह्यो हेर्नुहोस् म त्यो कुनै फिल पनि छैन है दुःखमा पनि सुख फिल गर्न सक्यो भने मान्छे रमाउँछ भन्छन् होइन म जनकपुरमा पढेँ बिएसम्म त्यसपछि काठमाडौँ आएँ काठमाडौँ आइसकेपछि मैले घरबाट केही ल्याएर पढे पनि मैले पनि होइन त आफ्नो काम गर्न थालेँ एकातिर पढ्न पनि थालेँ रेडियो नेपाल रेकर्डिङ गर्ने संस्था एउटा मात्रै थियो आएकै एक महिनामा मेरो म भक्त हुँ यो देशको भन्ने गीत रेकर्ड भयो अनि उतातिर गोर्खापत्रमा गएँ एउटा दारी भन्दै हास्य व्यङ्ग दुर्गानाथ शर्मा हुनु दोस्ता शनिभासरीहरू उहाँले छापिदिनु भयो म काठमाडौँ पसेको महिना दिनभित्र गीत पनि रेकर्ड भयो मेरो दारी हास्य व्यङ्ग पनि छापियो त्यसपछि म कन्टिन्यू त्यसमा लागेँ होइन रेडियो नेपालले बिस रुपियाँ दिन्थ्यो त्यस्ताका होइन आफूले पैसा दिनु पर्दैन थियो तर धेरै वर्षमा दुई तिनवटा गीत रेकर्ड हुँदाखेरि पनि दङ्गा पर्नुपर्ने अवस्था थियो होइन त्यसरी म अगाडि बढ्दै गएँ आफ्नो काम पनि गर्दै गएँ स्कुल पढाएँ स्कुलबाट महिनरत्न क्याम्पस ताचल गएँ मास्टर पास गरेपछि त्यसपछि अनि लेक्चर ओपन कम्पिटिसन पास गरेर कृतिपुरहरू भएँ त्यहीँबाट प्राध्यापक भएर म रिटायर भएँ किताबहरू पनि लेखेँ गीतहरू पनि लेखेँ म यो रूपले अब मैले जोड्न खोजेको त्यति बेलाको अब यङ कृष्णरी बराल होइन ब्याचलर पास भएर आएको कृष्णरी बराल त अहिलेसम्म आउँदा कति पुस्तक भए कतिवटा गीत भए कतिवटा चाहिँ तपाईँको पुस्तकहरू नै बजारमा छन् त यो पपुलर पुस्तकहरू छन् ती सबैबाट आएको रोयल्टी एकदम मनग्ञ खालको अब हुने गरी हिजोको सङ्घर्षले अहिले मजाको भरिपूर्ण हुने गरी दिन्छ कि है अहिले पनि कसैले कुनै गीत लेखे बापत सबैले ढ्याक्क त्यसको पारिश्रमिक पाउने अवस्था छैन है अब नयाँ हुँदाखेरि त झन् समस्यै हुन्छ सिक्नै पऱ्यो अब म यो ठाउँमा आएर यति भनौँ न जति चल्याएको छु त्यहाँ आउँदाखेरि पनि अब पारिश्रमिक कति भएर भनौँ भने अलि जुरुङ्ग जस्तो क्या तिन करोड चार करोड सिनेमामा खर्च गर्नेले दस पन्ध्र हजार दिनलाई पनि एउटा गीतमा अलिक गाह्रो गाह्रो मान्ने अवस्था अझै पनि छ अब अर्कोतिर यो जुन रोयल्टीका कुराहरू छन् मिडियाहरूको म एउटा कुरा ग्यारेन्टी साथ के भनिदिन्छु भने सबै मिडियाले गीत बजाए बापत पारिश्रमिक दिने हो भने मैले केही पनि गर्नु पर्दैन है आनन्दले बसेर होइन थुप्रै गीतहरू छन् होइन कतै न कतै बजिनै हाल्छ अब एउटा रेडियोबाट वर्षको चाहिँ भनौँ न तिन हजार आयो भने पनि यतिवटा रेडियोको कतिवटा आउला भन्ने एउटा अनुमान हो अब त्यो बसमा बज्ने या सिङ्गरले गाउने या के गर्ने यसै अर्कोतिर कुरो छ फेरि युट्युब के के के के छ नि अब करोड डेढ करोड दुई करोड भ्यू भएका छन् होइन तर त्यो कताबाट आउने मेलोमेसो अझै बसिरहेका छैन होइन त्यसले गर्दा अहिले पनि मलाई के लाग्छ भने राम्रो जीवनयापन होइन गीत लेखेर यो ठाउँमा आउँदा पनि त्यो पैसाबाट सम्भव छैन uh -huh. तर सुदूर भविष्य या दूर भविष्य या निकट भविष्य जे भनौँ अब त्यो चाहिँ हाम्रो एकदम सुखद छ uh भनेपछि -huh. अहिले अहिले सङ्घर्ष मैले गरिरहे पनि पक्ष का उत्तराधिकारी अरुतकार गजलकार गजल को दिन उज्जवल हो शंका अब गजल लेखन को क्रम विशेषकर चलचित में गजल लड़ावा दिने क्रम यह मरने कसला रुद्दे क्लिके तो तब अज तबला जोश आया एक कि आत्मजोसग अब गजल लड़ाने क्रम कई भैर अुप्रे गजलर लेखिख थुप्रे गजल रेकर्डिंग भैरा कथर भैर एकदम भैरा अब पैले जो गजल राखना अब गाइन अब मैं संदर्भ करा कोई रोक गजल सुन्नतिर लग् विशेष हमें यह गदि श्रृंखला को चार। नाम दिया सबक कहानी उस्त उस्त नजल सुनीस मैं मंदर्भ में क्या करना तभीसंग आँचु सबले गजल म सुना यो गजल प्रेमलीला चलचित्रको हो महेश खड्का संगीत शोभा पाण्डेको स्वर छ र प्राध्यापक डाक्टर कृष्ण हरिबरालको शब्दमा सब सबको कहानी उस्तै उस्तै नहुने रहेछ सर यो गजल सुन्यौँ हामीले है हजुर एउटा मिठो तपाईँको गजलहरू यो हरपल रुवाउँछ दुनियाँ मिसावट छ पिरतिमा धेरै छन् अरू गजलहरू अरु, गजल अरु, अरु कति सुनाउनु भ्याइएन पनि आज र गएको सातामै यो चिज सुन्यौँ हामीले प्रेमलीला चलचित्रमा यो यो गजल लेख्दाखेरिको अलिकति सन्दर्भ मैले अघिको उसमा धेरै धेरै विशेष यसमा चाहिँ मैले जोडेँ जस्तो लाग्दैन यसको सन्दर्भ अलिकति सुनौँ त्यसपछि हामी विदा माग्नुपर्छ खासमा मैले अलिकति छरक त पहिले पनि गरेँ दिपशिखा खड्का यसको नायिका हुनुहुन्छ उहाँसँग एउटा भिडियोमा चाहिँ मेरो गीत सवाजीकै स्वर गैरेजीको सङ्गीतमा चाहिँ काम भइरहेको थियो अनि उहाँ आउनुभयो आएपछि त्यो गजल मैले रेकर्ड अलरेडी भइसकेको थियो होइन रेकर्ड भएर एल्बममा राख्नको लागि हामी बसिरहेका थियौँ त्यसको लागि अनि कस्तो चाहियो यो सिचुएसनमा त यो कस्तो लाग्छ हेर्नु त उहाँहरू सुनाएको यही हुन्छ भन्नुभयो म यही लिन्छु म मलाई अरू चाहिँदैन यही नै हुन्छ भनेर भन्नुभयो र ठिक छ उसो भए म सल्लाह गर्छु तपाईँलाई यही नै दिन्छु भनेर त्यो दिएँ र त्यो एकदमै त्यो चलचित्रसँग यति म्याच गर्छ नि त्यसले त्यसको शब्द र त्यो नायिकाको सिचुएसन क्या त्यो चलचित्र हेर्दा त अझ गर्दा क्लियर हुन्छ होइन एकदमै राम्रो म्याच गऱ्यो र अनि त्यो चाहिँ वास्तवमा भएको लेख्ने क्रम निरन्तर छ अचेल मतलब वर्षको कतिवटा जस्तो हुन्छ केही गरेर राख्नुहुन्छ केही हिसाबहरू गर्नुहुन्छ म यतिसम्म लेख्दो रहेछु भनेर त्यस्तो छैन मुड आएपछि त्यो अब अहिले पनि मलाई भनौँ न सङ्गीतकारहरूलाई फिल्मको लेखेर दिनुपर्ने थुप्रै गीतहरू छन् भ्याइरहेका छैन आज पनि एकजना बोलाएको मैले भ्याइनँ गीत लेखेर लेख्नलाई फेरि भोलि बोलाउँछु अब गएर फेरि मिलाउँछु होइन अब थुप्रै हुन्छ भनौँ महिनामा तिन चारवटा गीत त रेकर्ड हुन्छ भइरहन्छ कति मान्छेले अघि तपाईँले भन्नु पनि म सहज छु भेटिन मलाई गाह्रो छैन अलिकति बिर्सिने भने प्राकृतिक टेक्निकल कुराहरू बाहेक म अप्ठ्यारो मान्छे छैन भन्नुभयो कतिलाई भेट्न मन लाग्छ होला अब यो कुराकानी सुनेपछि भेटौँ नि त बराल सरलाई जस्तो पनि मान्छन् होला कसरी भेट्ने उनीहरूले तपाईँलाई होइन मेरो नाम लिएर त्यो उसमा फोन नम्बर सोध्यो भने पनि भनिदिइहाल्छ होइन वान हजुर वान नाइन फोन गरेर कृष्णअरी बरालको नम्बर कति हो भन्यो भने मेरो ल्यान्डलाइनको नम्बर पनि दिन्छ होइन मोबाइलको चाहिँ के गर्छ भन्न सक्दिनँ होइन मलाई अब म्यासेज पठाउन सक्नुहुन्छ फेसबुकबाट पनि म्यासेज गर्न सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ म इमेल एड्रेस दिन्छु एकदम सजिलो छ मेरो कृष्णअरी बरालको सर्ट फर्म केएच बराल केएच बिएआरएल सजिलो केएच बराल एट याहु डट कम यसमा केही लेख्न सक्नुहुन्छ मेरो नम्बर माग्न सक्नुहुन्छ नम्बर नम्बर सरको भनिदिनु न <laughs> फोन नम्बर डरै डरै बसिरहेको थिएँ ठिकै छ मेरो अब नम्बर मलाई कल गर्न चाहनुहुन्छ भने नाइन फोर वान नाइन एट फोर वान थ्री फाइभ जिरो नाइन टू फाइभ पैँतिस शून्य नौ पच्चिस हजुर अगाडि अन्ठानब्बे एकचालिस हजुर सजिलो रहेछ हजुर हस् धेरै धेरै धन्यवाद दुई हप्ताको लागि मैले दुःख दिएँ र हामीले यो चलचित्रमा गजल सम्बन्धी कुराकानी गऱ्यौँ यो बेला बेलामा बुलबुलमा तपाईँलाई ल्याइएन भने म पनि रिचार्ज भएको महसुस गर्दिनँ धन्यवाद तपाईँ धन्यवाद हस् त प्राध्यापक डाक्टर कृष्ण बराल सङ्घको यो बसाई बसाईसँगै सबको कहानी उस्तै उस्तै नहुने रहेछको दुईवटा श्रृङ्खला हामीले पूरा गर्यौं आजको बुधबार समेत गरेर हरको साता अर्को कुनै विषय लिएर बुलबुलमा आउनेछौ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र सा गौतम र प्रस्तुता अक्ष्युत घिमिरे बुलबुल विदा हुँदैछौं जाँदा जाँदै लम्जुङ मञ्याङ आठका सुमन घिमिरे कालेको गजल वाचन गर्दै शुभरात्रि भन्छ बरु अनेक थरी न नआए हुन्थ्यो बरु अनेक थरी शृङ्गार नआए हुन्थ्यो भाग्यै बिनाको त निधार नआए हुन्थ्यो आमा रोइथिन् अब बहिनी पनि रुन्थे आमा रोइथिन् अब बहिनी पनि रुन्छे दसैँ लगत्तै यो तिहार नआए हुन्थ्यो भाग्यै बिनाको त निधार नआए हुन्थ्यो सम्झना नै साथी हुन्छ एक्लो हुँदा पनि सम्झना नै साथी हुन्छ एक्लो हुँदा पनि खनिएर उसमै पिहार नआए हुन्थ्यो भाग्यै बिनाको त निधार नआए हुन्थ्यो चोरले पनि त आफ्नो परिवार पाल्नु छ चोरले पनि त आफ्नो परिवार पाल्नु छ बत्ती गए चौकीदार नआए भाग्य बिनाको त निधार नआए बासना हराउँछ सुमन सुनको भयो भने बासना हराउँछ सुमन सुनको भयो भने मनमा यस्ता खाले विचार नआए बरु अनेक थरी श्रृङ्गार न आए बिनाको त निधार न